प्लस टू गर्न पाइने साथै इङ्ग्लिस जापानिज कोरियन भाषा एवं कम्प्युटरको सम्पूर्ण कोर्स पढाइ हुने एटिच्युड मल्टिलर्निङ एकाडेमी खैरोहरी चार पर्सा डेभलपमेन्ट ब्याङ्कको माथि मोबाइल नम्बर अन्ठानब्बे चार बाहन्न छ्यालिस एक चौरात्तर र अन्ठानब्बे चार त्रिपन्न पैतालिस शून्य चौध र्पण सबैका लागि रेडियो अर्पणसँगै इन्टरनेट अनलाइन रहनु भएको साँझ साढे छ बजी भरतपुर नगरपालिकाले गत आर्थिक वर्षको सड़क बत्ती बापत सात करोड़ रुपियाँ तिन बाँकी रहेको विद्युत प्राधिकरण वितरण केन्द्र भरतपुरले जनाएको छ भरतपुर नगरपालिका क्षेत्रभित्र रहेका सड़कहरूमा राखिएको बत्ती बापत भरतपुर नगरपालिका क्षेत्रभित्र रहेका सड़कहरूमा राखिएको बत्ती भरतपुर नगरपालिकाले सो रकम बराबरको बक्यौदा रकम तिर्न बाँकी रहेको हो स्थानीय विकास मन्त्रालयबाट सो बजेट निकासा हुने र नगरपालिकाले वितरण गर्ने प्रावधान रहेको छ हरेक आर्थिक वर्षको अन्त्यमा नगरपालिकाले सड़क बत्तीको बेलु भुक्तानी गर्ने गरेको भए पनि यस आर्थिक वर्षमा भने अझैसम्म पनि भुक्तानी गर्न सकेको छैन यस विषयमा भरतपुर नगरपालिकाका कर अधिकारी लीला खरेल भने सरकारको नीति बिल भुक्तानी गर्दै आएको बताउनु भएको छ अहिले भरतपुर नगरपालिकाभित्र रहेका पचहत्तर प्रतिशत सड़क बत्ती मर्मत नहुँदा बल्न सकेका छैनन् सरकारले समयमै पूर्ण बजेट ल्याएको भन्दै एकता का सरकारले भौतिक ऊर्जा कृषि क्षेत्रको विकासका लागि उच्च प्राथमिकता दिएर समयमै पूर्ण बजेट ल्याएको भन्दै सकारात्मक टिप्पणी गरेका छन्जन ब्युरो कार्य चितवनको आयोजनामा भरतपुरको होटल रोयल सेन्चुरीमा बजेट समीक्षा से कार्यक्रममा बोल्दै वक्ताहरूले यस्तो बताएका हुन वक्ताहरूले सरकारले नारायणगढ मोगलेन राजमार्गको स्तर उन्नतिका लागि एक दा रकम बजेटको गरेका सरकारले आगामी दिनमा हरेक वर्ष साढे चार लाख युवालाई स्वरोजगार बनाउने खालको बजेट ल्याउनु पर्नेमा जोड दिनु भएको छ उहाँले निजी क्षेत्रका उेक्षा पर्ने गरेको बताउँदै उद्योग क्षेत्रमा सरकारले उचित अनुगमन गर्न नसकेको आरोप लगाउनु भएको छ कोष नियन्त्रण कार्यालय भरतपुरका प्रमुख कृष्ण भण्डारीले विकास निर्माणका लागि प्रत्येक वर्ष छुट्याएको बजेट फिरिज हुनुमा नीतिगत कमजोरी रहेको बताउनु भएको छ यस्तै उद्योग वाणिज्य संघ चितवनका अध्यक्ष डाक्टर त्रिचन्द्र भट्टराईले चितवनको धार्मिक तथा पर्यटकीय क्षेत्रलाई ध्यान दिँदै यस क्षेत्रको बजेट निर्धारण गर्नु पर्नेमा जोड़ दिनुभएको छ उहाँले समयमै सरकारले पूर्ण बजेट ल्याएको प्रति सकारात्मक टिप्पणी जनाउनु भएको छ निशर्थ पुनर्वालीको माग गर्दै आन्दोलित बनेका बालकुमारी कन्या उच्च माविका निष्कासित शिक्षकहरूले आज कलेज तथा विद्यालयको गेटमा तालाबन्दी गरेको छ संयुक्त संघर्ष समितिले घोषणा गरेर आन्दोलित बनेका शिक्षकहरूले पूर्व घोषित कार्यक्रम अनुरूप नै तालाबन्दी गरेको हो साथै संघर्ष समितिले विद्यालय व्यवस्थापन समितिको अदूरदर्शी महिला हिंसा हुने गरी निर्णय भएको भन्दै आफूहरूको गम्भीर ध्यान भएको जनाएको छ त्यस्तै संघर्ष समितिले शरण छ गति लगाएको तालाबन्दी प्रहरीको प्रयोग गरी फोरेको जनाएको आफूहरूको मागलाई व्यवस्था गर्दै पुनः बल प्रयोग गर्ने प्रयास गरे कड़ा संघर्षमा उत्रन बाध्य हुने चेतावनी दिएको छ संघर्ष समितिका संयोजक मिना खरे लगायतले चयुक्त रूपमा हस्ताक्षर गरिएको विज्ञप्ति मार्फत यस्तो चेतावनी दिएको हो चितवनको रत्नगर बाहारमा रहेको देवी रमण राष्ट्रिय प्राथमिक विद्यालयले आज वृहत अभिभावक भेला एवं छलफल कार्यक्रम गरेको छ नगर क्षेत्रभित्र रहे पनि सरकारी सहयोगको अभावमा विद्यालयको अवस्था नाजुक रहेकोले यस्तो स्तरोन्नति कसरी गर्न सकिन्छ भन्दै विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरू अभिभावक एवं बुद्धिजीवीहरू बीच राय संकलन गर्नको निम्ति भेलाको आयोजना गरिएको विद्यालयका प्रधान शालिग्राम ढकालले जानकारी दिनुभएको छ त्यस्तै आगामी साउन एघार गतेदेखि बेलायतबाट आउनुहुने चौध पाहुनाहरूलाई विद्यालय हाताभित्र एक हप्ताको लागि आवश्यक सुविधा उपलब्ध गराउने र सोगरी बापत बेलायती स्वयंसेवीहरूले विद्यालयको भौतिक निर्माण र स्तरोन्नतिमा सहयोग पुग्ने विद्यालयका अध्यक्ष तेज प्रसाद भट्टराईले जानकारी दिनुभएको छ जब पालो रिपोर्टको चितवनमा रगत अभाव हुन थालेको छ अहिले बर्खाको सिजन भएकाले विद्यार्थीहरूको परीक्षा चलिरहेकाले र विदाको समय पनि भएकाले रक्तदान कार्यक्रम नहुँदा रगतको अभाव देखिएको छ अझै पनि रगत दिँदा आफ्नो शरीरलाई बेफाइदा हुन्छ भने आम सर्वसाधारणको सोच रहेको छ सोच परिवर्तन गरेर खेर जाने रगतको उचित सदुपयोग गर्न सकेन रगतको अभाव हुने थिएन सहकर्मी धर्मराज खनालको एक रिपोर्ट आपूर्ति नहुदा चितोबनमा रगतको अभाव हुन थालेको छ चितोबनमा दैनिक एक सय पचास युनिट रगत माग भए पनि अहिले सत्तरी असी युनिट मात्र खपत भइरहेको छ एकातिर गर्मियामा रक्तदान कार्यक्रमको आयोजना कम हुने र अर्कोतिर मानिसहरूमा पनि गर्मीमा रक्तदान गर्नु हुँदैन भन्ने भ्रमका कारण रगतको अभाव हुने देखिएको छ क्षेत्रीय रक्त कार्यालय भरतपुरका प्रमुख रमेश पौडेल को रगत को मगार्पी रगत को भाई रक्तदान निकल्प हो रक्त अल्पता तथा दुर्घटना कारण मानस को शरीर बागत खे गए पी उस पहिला में ल्या रगत आवश्यकता पर्द रगत मानस को शरीर बा दिन समयम संकलित रगत प्रयोग नगरे खेर सकता अर्षा को समय भाई का कारण विभिन्न क्षेत्र में रक्तदान कार्यक्रम को आयोजना कम होने रगत को अभाव असार साउन महीना में प्रत्येक वर्ष जसो रगत को अभाव भईरने नेपाल रेडक्रस सोसायटी चितवन शाखा का सभापति हरिप्रसाद नेता बन्द हुने त्यो कारणले र अनि यो बाटोघाटो बिक्री कारणले चाहिँ गर्दा बाहिरबाट जिल्लाका विभिन्न भागमा जुन आयोजना गर्ने हाम्रा मोबाइल क्याम्पहरू तिनीहरू पनि खेतीको सिरियरमा लाग्ने किसानहरू त्यो कारणले अलि आयोजना चाहिँ ब्लड क्याम्पहरूको आयोजना कम हुने र माघ चाहिँ नि विभिन्न जिल्लाबाट आउने बिरामीहरू र विशेष त अब यो थालिस सुमिएका रोगीहरू हाम्रा रेगुलर जुन बिरामीहरू छन् सुमेरी जिल्लाहरूको छन् तिनीहरूको चाप भइरहने हुनाले रगतको ब्याले चाहिँ यो जहिले पनि प्रत्येक वर्ष हाम्रो असार र साउन्डको करिब करिब आधा आधीसम्म चाहिँ यो समस्या प्रत्येक वर्ष आउने गर्छ सितोपनमा वार्षिक पैतिस हजार रगतको माग हुने गरेको छ भने रक्त केन्द्र भरतपुरबाट वार्षिक पच्चिस हजार मात्र रगत वितरण हुने गरेको छ रगतको कमीलाई पुरा गर्नका लागि नेपाल रेडक्रस सोसाइटी र रक्त केन्द्र भरतपुरले नयाँ रणनीति अघि बढाउने भएको छ फेरि पनि केन्द्रका प्रमुख पौडेल मानवीय सेवा कार्य जस्तो का पवित्र कार्यमा रक्तदान जस्तो का पवित्र कार्यमा कसरी सहभागिता गराउने भन्ने विषयमा नेपाल लेपक सोसाइटी जिल्ला शाखा नेपाल सोसाइटी क्षेत्रीय रक्त केन्द्र भरतपुरले नयाँ रणनीति बनाएर अब कसरी कम्प्लिटिसन चाहने रक्तदान गर्नुलाई मूल हो भनेको टेन प्लस टूका भाइ बहिनी नै हो टेन प्लस टूका भाइ कसरी यो कार्यमा सहभागिता गराउने भनेर केही शिक्षाविद केही सामाजिक विज्ञहरूसँग मनोविज्ञहरूसँग अब एउटा रणनीति बनाएर उनीहरूलाई त्यस पवित्र कार्यमा कसरी सहभागिता गराउन सकिन्छ भन्ने नै हाम्रो रणनीतिको प्रमुख उद्देश्य धेरै नै पुण्य कमाउन मन्दिर होइन रक्तदान गरौ भन्ने नाराका साथ सबैलाई रक्तदान गर्नका लागि प्रेरणा दिँदै आएको रेडक्रसले पनि अबका दिनमा गर्मीको मौसममा पनि रक्तदान गर्नका लागि सबैलाई चेतना दिन जरुरी छ आफ्नो शरीरबाट थाहै नपाई खेर जाने रगतलाई दान गरेर कसैको जीवन बाँच्छ भने यो भन्दा ठुलो धर्म केही हुँदैन त्यसैले त भनिन्छ नि चितवन महाकालीका बाढ़ी प्रभावितहरूका लागि शरदपुर उच्च माध्यमिक विद्यालय भरतपुरमा गठित विद्यार्थी समाजले संकलन गरेको सहयोग रकम नेपाल रेडक्रस सोसाइटी चितवन शाखालाई आज एक कार्यक्रमका बीच हस्तान्तरण गरेको छ विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मोहन आचार्य र विद्यार्थी लामिछानेले संयुक्त रूपमा रू नेपाल रेडक्रस सोसाइटी चितवन शाखाका वरिष्ठ शाखा अधिकृत जगन्नाथ नेउपानेलाई हस्तान्तरण गर्नु भएको हो कार्यक्रममा विद्यालयका प्रचार महेन्द्र प्रसाद पौडेल रेड क्रस सोसाटी चितवन शाखाका वरिष्ठ शाखा कृ जगन्नाथ ने शिक्षक भानुभक्त कणेल लगायतले बोल्नु भएको थियो गत साउन पाँच गते पूर्वी चितवन स्थित पिप्लेको महादेवटारमा आयोजित स्वास्थ्य शिविरमा सहयोग पुर्याउनेलाई चितवन सहायता कोष बेल्जियमले बुधबार सम्मान गरेको छ कार्यक्रममा सरकारी स्तरबाट गाउँमा सेवा सुविधा नदिइरहेको अवस्थामा बेल्जियममा रहेका नेपालीहरूले स्वास्थ्य सेवामा गरेको कार्यको गरे प्रशंसा गरेका थिए स्वास्थ्य सेवा गर्ने उद्देश्यले स्थापित संस्थाहरूले चितवनका विकट पहाड़ी गाविसहरूमा लगानी गर्नुपर्ने सरकारवालाहरूले बताएका छन् कार्यक्रममा बोल्दै राष्ट्रिय निमावि पिप्ले महादेवटारका प्रधान स्वास्थ्य उपचार नपाएर छटपटाइरहेका रोग लुकाएर बसेका आर्थिक स्तर उन्नतिको अभावमा उपचारबाट समेत वञ्चित त्यस क्षेत्रका वासिन्दाका लागि स्वास्थ्य शिविर फलदायी बनेको बताउनु भएको छ कार्यक्रममा बोल्दै क्याट बेल्जियमका सल्लाहकार चिज कुमार श्रेष्ठले विदेशमा बसेर नेपालीहरूलाई सहयोग गर्न पाउँदा आफूहरू निकै खुसी भएको बताउँदै आफूहरू सहयोगका लागि आउँदा स्थानीयको सहयोग पाउने अपेक्षा रहेको बताउनु भएको छ भरतपुर अस्पतालका निवित्त मेडिकल सुपरटेन मडिकलाल मानन्दर प्रमुख अतिथि रहनु भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी चितवनका मन्त्री ज्ञानसा लिनेउपानी शेरि मेडिकल कलेजका कालिका का सुरेश तिमेल गोमा अधिकारी तारानाथ पौडेल लगायतले बोल्नु भएको थियो अब पालोर्पण जनावज को अर्पण जनावजमा हाम्रो प्रश्न छ चुनाव नवी राजवादी र रा माओवादी बीच सहकारी हुने राप्रपा नेपालका अध्यक्ष कमल थापाको अभिव्यक्तिप्रति तपाई के भन्नुहुन्छ ए राष्ट्रलाई जोगाउन होला बी सोचे जस्तो सजिलो कहाँ हुन्छ र सी नमिस्ने पिङको सय जड्गा ज में ती मोबाइल को मैसेज बक्स में गई रेडियो अर्पण को संक्षिप्त स्वरूप आर एपी एक स्पेशलएल पोल टाइप करी आपूला उत्तर ए बी वा सी टाइप गरी चौवालीस पचपन्न वा पैंतालीस पचपन्न में पठान सकू अर्पण जनआवाज को मतपरिणाम हर एक साझा पांच बजे बुलेटिन में प्रस्तुत करने पालो ट्राफिक खबरको यति बेला नारायणगढे टा बेरगञ्ज सडकखण्ड खुल्ला छ त्यस्तै गरी नारायणगढ मोङ्लेन मोङलेन नौबिसे काठमाडौँ सडकखण्ड मोगलेन दमौली पोखरा सडकखण्ड र नारायणगढ प्रासी बोटोल सडकखण्ड पनि खुल्ला छ ट्राफिक खबरको साथमा डिजिटल कलर ल्याब एन्ड डिजिटल फ्लेक्स प्रिन्ट रत्न एक सौ चौचितवन फोन नम्बर शून्य छपन्न पाँच त्रिसठी शून्य त्रिसठी मोबाइल नम्बर अन्ठानब्बे पाँच पचास एकसठी सात सय हामी स्थानीय समाचारको अन्त्यमा छौँ तपाईँको गाउँठाउँमा पनि कुनै घटना दुर्घटना भएका छन् अनि सार्वजनिक चासोका विषयमा कुनै कार्यक्रमको आयोजना गर्दै हुनुहुन्छ भने हामीलाई सम्झनुहोला हामीलाई सम्झने फोन नम्बर हो सुन्य छप्पन्न नम्बर शून्य इमेल इन्टरनेटको सुविधा छ भने इमेल गर्न सक्नुहुन्छ इमेल ठेगाना हो रेडियो अर्पण न्युज एट जी मेल डट कम हास् तर्पण सबैका र्पण डट कमबाट पनि संसारभरि केही साथ सुनिरहनु भएको साँझ साढे छ बजीको अर्पण स्थानीय समाचार सकियो नमस्कार